रतनगर रत्नगर पोलिटेली क्राभ रतनगर मेडिसिन सेन्टर रतनगर दुई मेन रोड को चौक चितवन प्रभावकारी स्वास्थ्याली एवं रत्नगर मेडिसिन सेन्टरको विशेष फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्डजोनि तथा नशारोग सेवा नाक कान घाटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा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 नमस्कार र्ताका लागि नेकपा माओवादी गम्भीर नभएको उच्च स्तरीय राजनैतिक समितिको निष्कर्ष वार्ता र सम्वादको प्रयासलाई भने निरन्तरता दिने निर्णय दाङमा बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु हेपाटाइटिस दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदिए अमेरिकामा एक व्यक्तिद्वारा गोली हानी छ जनाको हत्या लिबियाको एक जेलमा झडपपछि झण्डै बाह्र कैदी फरार र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमी आज भारत र अफगानिस्तान भिड्दै भारत विरुद्धको जारी तेस्रो दिवसीय क्रिकेटमा जिम्बाबेको खराब प्रदर्शन जीवन जीवनयापन तथा जीवन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टा का विज्ञापन सदै विज्ञापन का लागी, समितिले वार्ताको लागि माओवादी समितिको कार्यालय नयाँ वानेश्वरमा आज बिहान बसेको बैठकले वार्ताको लागि पटक पटक पत्रचार गरे पनि विभिन्न वाहनामा नेकपा माओवादी वार्ता तथा सम्वादबाट भाग्न खोजेको निष्कर्ष निकालेको हो यद्यपि बैठकले आफ्नो तर्फबाट वार्ता र सम्वादको प्रयासलाई भने निरन्तरता दिने निर्णय गरेको छ ए माओवादीका नेता नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो बैठकले निर्वाचनबाट भाग्ने दलहरूको कदम प्रतिगामी भएको ठहर समेत गरेको छ यसअघि ललितपुरको कुपण स्थित एक होटलमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य सहित चार दलका नेताहरूसँगको छलफलमा वैद्यले सशर्त वार्ता नगर्ने जनाएपछि वार्ता प्रक्रिया अन्डोलमा परेको छ आगामी मङ्सिर चार गते संविधान सभाको निर्वाचन हुने शर्तमा अन्य मागहरू सम्बोधन गर्न सकिने चार दलले ने जनाएपछि नेकपा माओवादीले यो शर्तमा वार्ता हुन नसक्ने जनाएको छ वैद्य पक्षले चार दलको संयन्त्र कार्य हुनुपर्ने वर्तमान खिलराज नेतृत्वको सरकार विघटन हुनुपर्ने र गोलमेच सम्मेलन गरी संविधान निर्माणका अन्तर्वस्तुमा सहमति भएपछि मात्रै संविधान सभाको निर्वाचन गरिनुपर्ने माग बैठकमा निर्वाचनलाई सम्पन्न गर्नका लागि आ आफ्नो पार्टी सक्रिय भएर लाग्ने सहमति समेत भएको नेताहरूले जानकारी दिएका छन् यस्तै बैठकमा क्षेत्र निर्धारण आयोगका विषयमा देखापरेका समस्या समाधानको विषयमा सामान्य छलफल भए पनि निष्कर्ष निकाल्न सकेन मधेसवादी दलहरूको दबावपछि क्षेत्र निर्धारण आयोगले बढ्दो जनसङ्ख्याका आधारमा पच्चिस क्षेत्र थप गर्ने व्यवस्था मिलाइदिन समितिलाई आग्रह गरेको भए पनि दलहरू टुङ्गोमा पुग्न सकेका छैनन् पूर्वराजा ज्ञानेन्द्र शाह हरेक हरे को समस्या को जड़ राज उपयुक्त नीति सकता आठ साल में राज सिंह त्यागने का अध्यक्ष कमल था जानकारी दुनिया यदि कसला हमी शासन लिना खोजे जो गलत हो जनता दुख न नजाओस देश में शांति छाओस्जार साल में शासन छोड़े शाहले जानकारी द एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बहादुर महराले पार्टी अध्यक्ष पुष्प कमल दाल प्रचण्डलाई अरु, अरु दललाई गाली नगर्न सुझाव दिनु भएको छ आज बिहान पाल्पाको तानसेनमा भएको कार्यक्रममा पूर्व सभासद् महराले नेताहरूले जथाभावी बोल्दा सहमति र समझदारीमा अप्ठ्यारो पर्ने भन्दै सचेत गराउनु हो बनेपामा प्रचण्डले नेकपा माओवादीलाई इङ्गित गर्दै चुनाव भाँड्न केही स्यालहरू गाउँ पसेको र तिनीहरूलाई सिंह बनेर परास्त गर्न निर्देशन दिएको भोलिपल्ट महराले यस्तो आग्रह गर्नुभएको हो अहिलेको अवस्थामा बाबुराम भट्टराईको पदबाट राजीनामा दिनु गल्ती भएको भन्दै उहाँले पार्टीलाई एक भएर अगाडि बढाउने बेलामा पदै छाडेर बाहिर बस्दा कार्यकर्तामा नकारात्मक असर परेको बताउनुभयो बारत मा का का भारत भ्रमणमा रहनुभएका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आज स्वदेश काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ काठमाडौँ फर्कन अघि नेता नेपालले दिल्लीमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री कंग्रेस आयकी नेत्री लगायत भारतीय अधिकारी र राजनैतिक दलका नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नु भएको थियो भारतीय प्रधान प्रधानमन्त्रीको निमन्त्रणमा नेता नेपाल महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराईसहित पाँचजना भ्रमणमा जानु थियो भारतले पालैपालन नेपाली नेताहरूलाई बोलाएर भेट गर्ने क्रममा यसअघि नेकपा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कंग्रेस वरिष्ठ नेता शेरबहादुर देवालले भारत भ्रमण गरिसक्नु भएको छ राष्ट्रिय दलित आयोगले दलित महिलालाई गरिएको अमानवीय व्यवहारको घटनालाई तोडफोड गरेर पीडकलाई उन्मुक्ति दिन लागेको आरोप लगाएको छ आयोगले आज रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुशीला शिरपालि ठाकुरले घटनालाई फरक ढङ्गले मोड्ने प्रयत्न भइरहेको भन्दै यस्तै अवस्थाले पीडितले न्याय पाउन सक्ने अवस्था नभएको बताउनु भयो उहाँले प्रशासनले घटनालाई छुवाछुत कसुर एन अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको भन्दै पीडितले न्याय नपाउने अवस्था सिर्जना गरिए त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभयो ठाकुरले घटनालाई मोड्ने प्रयास भएपछि आयोगले सदस्यहरू खेम बहादुर नेपाली र अनिता परिवारलाई स्थलगत अध्ययन गर्न खटाइएको र महिला आयोग मानवाधिकार आयोगसँग मिलेर न्याय दिलाउने अभियान सुरु गरेको जानकारी दिनुभयो आपराधिक पृष्ठभूमिका सरी अधिकारले प्रहरी पक्र गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले बन्द गरेको धादिङ चार घण्टापछि खुलेको छ आज बिहान सात बजेबाट बन्द भएको धादिङ बिहान 11 बजेपछि खुलेको थियो नेता कार्यकर्ताको आन्दोलनका कारण पृथ्वी राजमार्गमा यात्रुवाहक बसहरू अलपत्रमा परेका थिए एमाले जिल्ला स्तरीय नेताहरू बहिरिने गल्छीमा भाषण गरिरहँदा स्थानीयले बन्द घोषणावृद्ध उत्रेपछि यातायात सुचारू भएको हो एमाले नेताहरूको दबावमा पटक पटक प्रहरी अनुसन्धानबाट जोगिँदै आएका दिनेश अधिकारी चरीलाई बचाउन पुनः एमाले नेताहरू प्रहरीलाई दबाब दिन सक्रिय भएका छन् यात्रुवाहक बस दुर्घटना हुँदा दाङमा सा, का दुईजनाको मृत्यु भएको छजना घाइते भएका छन् काठमाडौँबाट धनगढी जाँदै गरेको नाचारन्चालिस एक्कासी नम्बरको रात्री बस दाङको लमही अमेलिया सडकखण्डको चियाखोला भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा कैलाली प्रतापुर चारकी अठार वर्षीय अल्का चौधरी र बसका सहचालकको मृत्यु भएको इलाका प्रकारले क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको भने बसका सहचालक रोकिराखेको बस, लु एक चौसठी नै अठाइस तारिक विश्व हेपाटाइटिस दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ यो हेपाटाइटिस इसलिए बुझौं इसमना दिवस मना विश्व स्वास्थ्य संगठनओ का अनुसार झंड चौबीस करोस हेपाटाइटिस बी रोड़ मानस हेपाटाइटिस दीर्घका ग्रसित हर एक वर्ष हेपाटाइटिस कारण करीब दस लाख मानस मृत्यु होने गई हेपाटाइटिस भाईरस, भाईरस हो हेपाटाइटिस पारेर हरेक वर्ष जुलाई दिन दलका नेताहरूको पालो पालो भारत भ्रमणका लागि विदेशी नै प्रवृत्तिलाई तपाईँ के भन्नुहुन्छ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 पालो ट्राफिक खबरको यति बेला नारायण सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस विदेश का समाचार अमेरिका को फ्लोरिडा राज्य में एक व्यक्ति अंधाधुंध गोलीहानी छना को हत्या करी शहर को पांचतली बस्ती आला में आगो लग्न का साथना गोली हत्या कर आग लगे पी भागौड़ मसिक बेला गोली हानेर पांच हत्या कर पार्किंग गाड़ी निकालने क्रम में अर्ति गोलीहानी हत्या भवन में आगो लगाकर सोई भवन का दुई जना कब्जा में बेला पुगेका प्रहरी कारबाहीमा उनी पनि मारिएका छन् उता लिबियामा झन्डै बाह्र सय कैदी जेलबाट भागेका छन् बेनगाजीमा रहेको अल ओल... क्वाफी या जेलमा झडप भएपछि कैदी भागेका हुन् भाग्नेहरूमा धेरै जसो गम्भीर अभियोग लागेका छन् यस्तै केही कैदी पूर्व शासक कर्नेल मोहर गद्दाफीका समर्थक रहेको नसक्ने अनुमान गरिएको छ एक वरिष्ठ सुरक्षा अधिकारीले जेलभित्र हिंसात्मक झडप भएको र बाहिरबाट समेत आक्रमण भएको बताएका छन् ओकिल हत्याको विरुद्धमा बेनगाजीमा प्रदर्शन भएका बेला कैदीहरू भागेका हुन् बेनगाजीका सुरक्षा प्रवक्ताले भाग्ने केही कैदीलाई नियन्त्रण ये को बताए सोलन सकेंगे खेल, साप खेल, खेल चार सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमी फाइनल भेट्दैछ खेल अरा बजे ललितपुर लगन खेलको आर्मी मैदानमा हुनेछ भारतसम्म अफगानिस्तानसम्म एकको उपविजेता हो समय चार एकले र बंगलादेशलाई दुई शून्यले हराएको थियो यस्तै अफगानिस्तानले नेपालसँग एक एक, एक र पाकिस्तानसँग गोल बराबरी खेलेको थियो भने भुटानलाई तीन एकले हराएको थियो खेलको फराकिलो को गरेकोचार तयार पार्दासम्म उन्नाइस ओभरको समाप्तिमा तिन विकेट गुमाएर उना सेन विलिसम उिल्स, दस र ह्यामिल्टन अडतिस रन बनाएर क्रिजमा रहेका छन् पाँच एक दिवसीय क्रिकेट श्रृङ्खलामा आजको खेल भारतले जितेको खण्डमा उसले श्रृङ्खला कब्जा गर्नेछ जिम्बावे भने श्रृङ्खला दुई को नतिजा बनाउने कोसिसमा रहेको छ त्यस्तै आजै दक्षिण अफ्रिका र श्रीलङ्का बीचको चौथो एक क्रिकेट पनि हुँदैछ नेपालीसम्म दिउँसो पाउने तीन बजेपछि हुने खेलमा श्रीलङ्का विजयी हुँदै श्रृङ्खला कब्जा गर्ने र दक्षिण अफ्रिका पनि पछिल्लो खेल जितेकाले आजको खेलमा पनि सोही नतिजा दोहोर्याउने प्रयास गर्नेछ जारी प्रतियोगितामा श्रीलङ्का दुई एकले अगाडि रहेको छ यसै गरी आजै मध्यरातमा पाकिस्तान र वेस्ट इन्डिज बीचको दोस्रो टी ट्वेन्टी क्रिकेट पनि हुँदैछ पहिलो खेलमा जित हात पारेको पाकिस्तान दोस्रो खेलमा पनि जित आत्मसात गर्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने दाउमा बराबरी गर्ने आज बियाना र्ताको लागि नेकपा माओवादी गम्भीर नभएको उच्च स्तरीय राजनैतिक समितिको निष्कर्ष वार्ता र संवादको प्रयासलाई निरन्तरता दिने निर्णय दाङमा बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु सर्सना घाइते विश्व हेपाटाइटिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदे अमेरिकामा अमेरिका एक व्यक्तिद्वारा गोली हानी सर्सनाको हत्या लिबियाको एक जेलमा झडपपछि झण्डै बाह्र सय कैदी फरार र सोह्र वर्ष मुनिको साफ च्याम्पियनशिप फुटबलको दोस्रो सेमी भारत अफगानिस्तान भिड्दै भारत विरूद्धको जारी तेस्रो एक दिवसीय क्रिकेटमा जिम्बावेको खराब प्रदर्शन अवस्थ दिवसों दुई बजे अर्पण समाचार सकियो ध्रवराज बिदा भई नमस्कार